नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित अजर अमर गीतहरूको यो एक सय एकचालिसौं श्रलामा नेपथ्यका सहयोगी सुफल काफ्लेका साथमा प्राविधिक मित्र सन्दीप सहित यो प्रस्तोता प्रकाश आइमीको अभिवादन आजको कार्यक्रम विशेष रूपमा गायक संगीतकार अरूण थापाप्रति समर्पित छ अरूण थापाको सोह्रौं पुण्यतिथि था। भोलि परेको छ यसको पूर्व संध्यामा हामी अरूण थापाका बारेमा चर्चा गर्दैछौं र भोलि अरूण थापाको सम्झना र श्रद्धांजलिमा हुने कार्यक्रममा प्रस्तुत हुने गीतहरूका बारेमा र गीतका कलाकारहरूसँग कुराकानी गर्नेछौ र ती कलाकारहरूले भोलि प्रस्तुत गर्ने गीतका बारेमा चर्चा गर्नेछौ भोलिको कार्यक्रम युवा पुस्ताका गायक शैलेश सिंह सत्यनारायण मानन्धर देवेन्द्र सिंह र पुराना पुस्ताका कलाकार दिवाकर खा संगीता शाक्य अनि सरिता प्रजापतिले प्रस्तुत गर्नुहुनेछ भने संगीत विश्वविद्यालयका केही विद्यार्थीहरूले अरूण थापाका गीतलाई सांगीतिक धुनमा प्रस्तुत गर्नेछन् र यस कार्यक्रमलाई संयोजन गर्नुभएको छ वरिष्ठ गीतकार अरूण थापाका घनिष्ठ मित्र सुभाष चन्द्र ढुंगेलले थापाका शुभेच्छुकहरूले आयोजना गरेको यस कार्यक्रमका बारेमा र अरूण थापा को जीवनीका बारेमा पनि आज चर्चा गर्ने नै छौ तर सबभन्दा पहिला अरूण थापालाई नेपाली संगीत आकाशमा नेपाली संगीतका शुभेच्छुकहरूले स्वजनहरूले नारायण गोपालपछि सदास्मरणीय गायक मानेका छन् र बीबीसीको छनौटमा पनि अरूण थापा सर्वोत्कृष्ट गायकका रूपमा प्रस्तुत भएका थिए ऋतुहरूमा तिमी मार्फत अरूण थापाको जीवन यही सांगीतिक जीवनसँग जोडिएको एउटा हिस्सासँग आबद्ध छ उनका गीतहरूमा ती सबै आत्मकथाका रूपमा झल्किन्छन् आजको कार्यक्रममा एक सय एकचालिसौं श्र अरूण थापाका बारेमा पत्रकार श्याम रिमाले लेख्नु भएको छ राजेन्द्र रिजाल गीतकारले लेख्नु भएको राष्ट्रिय भावनाका गीतहरूमा नदीहरूमा तिमी बागमती हो भने किन भेखेन भश्न उठाया हमारा प्रिय कवि मुरारी सिखदेल ने अरूण थामा कविता का धून उसको छाती फुलाउंथ्यो अनायास गीत आउंथ्यौ मुख में सरस्वती बसे एकल गाइरन्थ्यो निरंतर अग्ला भंज्यांग नागी पार गर्दै सुर तालमा बजिरहन्थ्यो निरन्तर चिसो रातहरूलाई छिचोल्दै निरन्तर बजिरहन्थ्यो गिटारको तार सुखमा गायो उसले दुःखमा गायो उसले जे भए पनि हृदयबाट गायो उसले नश्वर चला जितेर पनि हारियो उसले हारेर पनि सबको मन जित्यो उसले चोट पायो उसले व्यथाले छोडेन हजारौं चोट सहन गीत गायो उसले एक्लै गाइरहन्थ्यो वेदना गीत दुःखमा कोही कोही भएन अरूण थापा प्रति हार्दिक श्रद्धाञ्जली सहित कवि मुरारी सिगदेलको यो कवितासँगै भोलि प्रस्तुत हुने कार्यक्रममा वरिष्ठ गायिका सङ्गीता साक्यसँग गरिएको सानो कुराकानी र उनले प्रस्तुत गर्ने गीतका बारेमा जानकारी भोलि <Slovakarayan> हाम्रो श्रदीय अरूण थापा गायक अरुण थापा उहाँको सोह्रौं पुण्यतिथिको यो एउटा अरुण थापा साङ्गीतिक सभा कार्यक्रम हुँदैछ त्यसमा चाहिँ नि मैले उहाँको लागि एउटा श्रद्धाञ्जली स्वरूप उहाँको लागि एउटा उहाँले नै गाउनुभएको गीत गाउने कोसिस गर्दैछु साँझको जुन सँगै तिमी साँझको जुन सँगै हौ छो तिमी भनेर टोलाई भने रा। आकाशमा रातको तारा गर्ने आजको जुनसँगै आउँछौ तिमी भनेर हजारौं लहरहरू किनार भिजाउँदै बग्छन् केही लहरले मात्र किनार छेउ उभिएको रूख भिजाउँछ किनार छेउ हिँडिरहेको मान्छेलाई भिजाउँछ त्यही मान्छेको मनमा लहरको छुट्टै स्थान पाउँछ जसरी नेपाली संगीत आकाशमा अरू थापा अझ अमर गीतहरूको एउटा विशिष्ट कार्यक्रममा आज नेपाली जनका प्रिय गायक अरूण थापा बारेमा सुन्न आतुर छौं कालोजयी गीतहरूमा अरूण थापाका आवाजमा पीड़ायुक्त आवाज, आवाज भेट्छौ भूलु भुलु लाग्यो मलाई सपनीमा विपनालाई बिर्सन बाध्य गराउँछ सपनीमै तिमी हेर्छौ भने छातीभरि भन्दै आँसुको कथा सुनाउन मन लाग्छ ती दिन थिए जहाँ तिम्रो सौन्दर्यको तारीफ गर्दै म ऋतुहरूमा तिमी हरियाली बसन्त हौ भन्थे तिम्रो सुंदरता को तारीफ करथे तर यो मन को के भर हदे जुन दिन मैं छोड़कर गईन्न बाध्यए जति मया लसम खाएपे आखा को नीत खोजी लाने लख लाख लाख ला सला बसंत छिदीज का सुनौला पंक्ति संग भोली गीत मंच में प्रस्तुत करने अन्सेवी संख्या सांगीतिक घरा गायक सत्यनारायण मानंधर सत्यनारायण मानन्दर संगीतकार न्यू बज्राचार्यका भान्जा पनि हुन् भने द्वारिकालाल जोशीका पनि आफन्तपर छन् र उनी आधुनिक संगीतलाई शिष्ट रूपले माया गर्ने एक गायक हुन् सत्यनारायण मानन्दर जो भक्तपुरदेखि आएर भोलि ललितपुरको हार्ट क्लबमा अरूण थापाका निम्ति श्रद्धाञ्जलीसहित आफ्ना गीत प्रस्तुत गर्दैछन् अरुण थापा राईलाई मैले प्रत्यक्ष रूपमा किन्न पाएको भनेको पैँतालिस सालमा हो पैँतालिस छयालिस साल हो त्योभन्दा अगाडि पनि म उहाँको गीतहरू सुन्थेँ उहाँको गीत औधी मनपर्छ मलाई अग्र कलाकार हो उहाँको गीत धेरै मनपर्छ भेट्ने पनि मौका पाएको थिएँ मैले उहाँसँग अब भोलि श्रद्धाञ्जली कार्यक्रममा उहाँकै गीत गीत मैले एउटा गाउने गाउँदैछु म पनि एउटा गीत आखा कुन खुस रिजानी राई सजि ध आ जाने तिमीलाई के सजाद के सजाइलाई बाँधेद आँखा गोली थोसे मराए ह <sweak> अरूण थापाका बारेमा आफ्ना धेरै विचारहरू आफ्ना धेरै लेखोटहरू मित्रहरूले फेसबुक ट्विटरमा आज मेन्सन गर्नुभएको छ उल्लेख गर्नुभएको छ तर अरूण थापाका बारेमा एउटा युग नै छ जसले गिटार सिक्दा मञ्चमा गाउँदा पहिलोपटक अरूण थापाकै गीत गाएको होस् तर मेरा एक मित्र हुनुहुन्छ प्रसिद्ध संचारकर्मी र त्यसै गरी संस्कृतिविद हरिशरण लामिछाने जसले पैलो पटक अरुण ता नाइट टीसी नाइट में राष्ट्रीय सभागृह को मंच में उद्घोषण करे रण लमे आज आपूति यहां तब शेयर करते हुयी नमस्कार, नमस्कार लामो समय अंण धप नाइट में उद्घोषण करो समझना एकयर कर दूं न आज यू कचानक आयो फोन जो है धरें तो मैं ये समझला तईपनी त्यतिखेर अरुण थापा निकै चर्चामा हुनुहुन्थ्यो हगि विशेष गरी हाम्रो तीप श्रेष्ठजी सारा थापा राम थापा होइन योभन्दा अघिल्लो जेनेरेसनका जति कलाकारहरू हुनुहुन्थ्यो उहाँहरू अलिकति उहाँहरूको चाहिँ एकदम हाई टाइममा अरुण थापाजी पनि हुनुहुन्थ्यो तर अरुण थापाजी त्यतिको सम्ममा आफ्ना उत्कृष्ट गीतहरू रेकर्डिङ गरेर चर्चामा आइसकेपछि पनि उहाँ चाहिँ अलिकति पछिल्लो समयमा त्यति स्वस्थ हुनुहुन्थेन त्यसले गर्दा त्यतिखेरको समयमा अरुण थापा जस्तो प्रतिभाशाली कलाकारलाई युवाहरूको मागमा पनि प्रस्तुत गर्नुपर्छ भनेर हामी चाहिँ कलेज लाइफमा श्रीचन्द्र कलेज पढ्दाखेरि आजभन्दा पन्ध्र बिस वर्ष अगाडि हामीले अरुण थापाजीलाई पनि कार्यक्रममा आमन्त्रण गरेका थियौँ र त्यतिखेर उहाँले दुई तिनवटा गीत गाउनु भएको थियो सायद निकै लोकप्रिय गीतहरूमध्येका गीतहरू थिए कि र त्यसमा प्रकाशजी स्वयं पनि हुनुहुन्थ्यो मेरो लागि त त्यो झन्डै सुरुवातको समय थियो एउटा प्रसारण पा, पा, भन्दा पनि उद्घोषण क्षेत्रमा त्यतिखेर त स्टेजमा कार्यक्रम हुन्थ्यो एउटा मात्र रेडियो एउटा मात्र टेलिभिजन थियो र त्यही सम्झिन सक्छु प्रकाशजी अहिले मैले हस् धन्यवाद हरिचन्दी हस् अरुण थापा नाइट र टीसी नाइटसँगै हुँदाखेरि सभागृहमा हरिशरण लामिछानेले अरूण थापाकै गीतमा उद्घोषण गरेर आफ्नो माइक्रोफोनसँग सम्बन्ध गाँसेका थिए यही सम्झनालाई सेयर गर्नुभयो हरिशरण लामिछानेले हरिशरण लामिछाने अरूण थापाका बारेमा कुरा गर्दै गर्दा हामीले त्यो बेलाको सांगीतिक युगलाई झमक्क सम्झिन सक्छौ जुन बेला ठूलो प्रतिस्पर्धा थियो युगान्तकारी गायकहरूको आज हाम्रो ट्विटरमा हामीलाई अमृत रेग्मीले मेन्शन गर्नुभएको छ गिटारमा कवर गाउँदा निकै आनन्द लाग्छ अरूण थापाका गीतहरू उनलाई धन्यवाद मिठा संगीत रचना छाडेकोमा तर अमृत रेग्मीजी अचम्मकवटा कुरा गरौं भोलि अरूण थापाको सांगीतिक श्रद्धाञ्जली कार्यक्रम छ नेपालका प्रसिद्ध गिटार वादकहरू धेरैजनालाई समय माग्दा पनि समय नहुने अवस्था छ अहिले त्यसै कना सुजन घिमरे लेख्नुहुन्छ सदावहार अरूण थापाका गीतहरू सुन्दैछु त्यसै गरी रोहिणी आचार्य लेख्नुहुन्छ मेरो फेव... फर एभर फेभरेट फेवर गायक अरूण थापालाई श्रद्धाञ्जली अनि धन्यवाद प्रकाश हामी दाजुलाई त्यसै गोकुल सापकोटाजी लेख्नुहुन्छ साथीहरू हल्ला गर्दै गरूण मजै लागे अरूण थापाका गीतहरू सुन्न निराजन सिमखडा लेख्नुहुन्छ अजर अमर गीतहरूको लागि छुट्याइएको समय सुरक्षित छ भनेर त्यसै गरी ई नारायण टू वान टू वान, वान लेख्नुहुन्छ आज अरूण थापाको बारेमा एफएममा कार्यक्रम आइरहेको रहेछ सा दाईको साथ ढिलै भए पनि रेडियोमा कान बटार्न पुगे भनेर उहाँले मेन्सन गर्नुभएको छ श्याम रिमाल लेख्नुहुन्छ राष्ट्रिय भावनाका गीत लेख्ने राजेन्द्र हिजले किन नदीहरूमा तिमी बागमती हौ भनी लेखिन् भन्ने मेरो मनमा सधैँ लागिरहन्छ भनेर उहाँले टिप्पणी गर्नुभएको छ रुपेश डंगोलजीले पनि अरूण थापालाई श्रद्धांजलि व्यक्त गर्दै अझ रम्र गीतहरू अफिसियल वेबसाइटबाटै डाउनलोड गर्न सकिने व्यवस्था मिलाउनु पर्यो भनेर टिप्पणी गर्नुभएको छ यसलाई ध्यान दिएर सुन्नु पर्यो भनेर माग पनि गर्नुभएको छ यो जानकारी संगै अब अरूण थापाले कुनै कुनै गीतहरू आफूलाई मन परेर मात्र गाएका छन् तर कुनै कुनै गीतहरू अरूले गाएर हिट भएपछि मन पराएर पनि गाएका छन् त्यसमध्ये एउटा गीत थियो यो मनको के भर हुन्छ भत्किजाने डर हुन्छ यस गीतका गीतकार सुरेन्द्र राणासँग हामी सानो भलाखुछली गर्दछौ सु। सुरेन्द्रजी नमस्कार आ, मेरो अरूण थापालाई म अरुण दाई नै भन्थे मेरो छेनापरजी चाहिँ आज मेरो गीत रेकर्ड हुन थाल्यो सैँतिस सालतिर त्यतिखेर भएको र रेणु नेपालको उसमा के उसमा उस चाहिँ उसमा चाहिँ त्यतिखेर कम्पोटिसन हुन्थ्यो आधुनिक गीत प्रतियोगिता त्यतिखेर चाहिँ मेरो लिरिक्समा उहाँले ए उहाँले मेरो लिरिक्स प्रथम भएको थियो र भोइसमा चाहिँ अरुण दाई फर्स्ट हुनुभएको थियो अनि रेणु नेपालले चाहिँ त्यतिखेर डेट प्रोभाइड गर्थ्यो सिङ्गरलाई अनि अरुणाले त्यतिखेर चाहिँ मेरो गीत गाउनुभयो त्यो फर्स्ट भएको लिरिक्स यो मनको के भर हुन्छ भने त्यतिखेर भोलिपल्ट <coughs> रेकर्डिङ हुँदाखेरि अलिक गाह्रो गाह्रो नै भएर त्यो गीत गाउनुभएको थियो अनि त्यसपछि अब यो गीत रेकर्डिङ भइसकेपछि पनि अरुणा मेरो चाहिँ मेरो त्यतिखेर भडेभालमा ढेरा थियो ढेरामा अरुणा बेला बेलामा आउनुहुन्थ्यो अनि त्यतिखेर म स्टुडेन्ट अनि खानासाना पकाएर खाइन्थ्यो र अनि हामी चाहिँ त्यतिखेर भिडियो हेर्न इङ्लिस हेर्न अरुण दाय मन पराउँथ्यो र हामी चाहिँ इङ्ग्लिस हेर्न चाहिँ गइन्थ्यो अरुण दाय चाहिँ त्यही हो चिना अनि पछि एउटा गीत मेरो रेकर्डिङ हुनेवाला थियो त्यो बाईचान्स त्यो गीत चाहिँ रेकर्ड भएन उहाँले प्र्याक्टिस चाहिँ गर्नुभयो त्यो गीत रेकर्ड भएन त्यसपछि हाम्रो त्यति भेटघाट चाहिँ भएन अरुण दायको त्यो आफ्नै ट्र्याकमा लाइफ गइरहेको थियो त्यति भेटघाट भएन अरुण दायले त्यही हो उहाँ चाहिँ अब आफ्नै युनिक भोइस भएको सिङ्गर होइन हामीले चाहिँ उहाँबाट धेरै नै गीतहरू पाउनुपर्ने थियो तर चाहिँ त्यति गीतहरू पाउन सकेनौँ तर जति पाइयो त्यो चाहिँ अब कालजे गीतहरू नै छ उहाँको उहाँको चाहिँ भोलि चाहिँ अब कुनै तिथिमा चाहिँ उहाँको लागि म सम्झेर श्रद्धाञ्जली दिन चाहन्छु त्यत्रैदेखि हिरोदेदेखि नै यो मन खो के भर हूं बह के माथ I am. पानी जानी, जानी पनि यहाँ भूल गर्ने रहर हुन्छ अरूण थापाको जन्म एउटा सम्पन्न परिवारमा विक्रम सम्भ दुई नौ सालमा भयो गंजबहादुर थापाका छोराका रूपमा अरूणका बुवा गुजबहादुर थापाका अरूण जेठा छोरा थिए पूरन साना छोरा थिए अरूण थापाको जीवन काठमाण्डु कलकत्ता दार्जीलिङ र पछिल्लो समय पोखरामा बित्यो पोखरामा उनको पहिलो प्रेम मुस्कुरायो पालेखे चोकमा, तर त्यो प्रेम एउटा ठुलो रहस्यमा गएर टुंगियो अरूण थापाले आफ्नो प्रेमिकालाई भगाएर काठमाडौँ ल्याउँदै गर्दा उनकी प्रेमिकाको पिताले अरूण थापालाई मार्नका निम्ति दार्जीलिङका एक रकी सिंह भन्ने मान्छे हायर गरेका थिए त्यो बेला दश हजार पोखराबाट अरूण र उनकी प्रेमिका चढ़ेको बस गुड्यो त्यसपछि रकी चढ़ेको बस गुड्यो त्यसपछि अर्को बसमा ती प्रेमिका दाजु विश्व पनि दौड़े किनकि उन उनी अरूणलाई आफ्ना घनिष्ठ मित्र मान्थे र ती सबैको बलले सबैको प्रतापले अरूणलाई त्यो हत्याबाट जोगाइयो र अरूणबाट उनकी प्रेमिकालाई छुटाएर लगियो र भन्यो तिमीसँगै बिहा हुन्छ तिमी पीर नगरे हुन्छ तर तिमीले केही समय पर्खिनुपर्छ अरूणले विश्वास गरे प्रेमिका फर्काइदिए उनको प्रेमिकाको पूर्वाञ्चलमा विवाह भयो यसरी अरूणको पहिलो प्रेम, प्रेम त्रासदीमा टुंगियो यो ट्रेजेडी पछि एउटा विरहका गायक भए त्यही पोखरामा उनले ठूलो दोख पाए र त्यही पोखराबाट उनले ठूलो सम्मान पाए उनी रेडियो नेपालमा दुई हजार पोखराबाटै स्वर परीक्षा दिन काठमाण्डु आए उनको पोखरामा विक्रम गुरूङ विश्व शङ्कर त्यसै गरी थुप्रै अन्य साथीहरूसँग सांगीतिक सहकार्य थियो उनी पोखरेली युवा सांस्कृतिक परिवारसँग गायक संगीतकारका रूपमा आबद्ध थिए धेरै भन्ने गीत रेकर्ड भएपछि अरूणको त्यो गीत सामान्य रह्यो र पछिल्लो गीत जति माया लाए पनि जति कसम खाए पनि विनोद गौचनको शब्दमा त्यो गीतबाट अरूणको ठूलो परिचय बन्यो र उनी चर्चित भए धेरै यो गीत अरूणको आफ्नै आत्मकथा पनि भन्ने गर्छन् तर यो अरूणको नभइकन गीतकार विनोद गौचनको आत्मकथा थियो अरूणका आमाले पछि अर्कै एक पुरूषसँग विवाह गरे र त्यहाँबाट पनि उनका केही भाइहरू भए र अरूण त्यही समय दार्जीलिङ पनि गए र अरूण बेला, बेला सम्झना गर्थे नेपालमा बौद्धले व्यवस्थाको माग गर्दै काँग्रेस पार्टीले त्यति बेला राष्ट्र बैंकको केही पैसा जुन अपहरण गरेर लुटेको थियो 30 लाख त्यो देख्ने मध्ये दे अरूण पनि एक थिए किनकि त्यो पैसा अरूण बसेको घरमा ल्याएर रा। दार्जीलिङमा राखिएको थियो भन्ने अरूणको सम्झना छ र उनले त्यो पैसाको बक्सा नै देखिएको कुरा सम्झना गर्थे अरूण थापाका जीवनका धेरै स्वरूपहरू छन् उनी काठमाडुमा ललितपुरको झम्सी खेलमा बस्थे र झम्सी खेलकै एउटा मन्दिरमा उनले आफ्ना साथी ओम विक्रम विष्टसँग मीत लगाएका थिए र ओम विक्रम विष्टसँग मीत लगाएपछि उनले ओम विक्रम विष्टका भाई कैलाश विक्रम विष्टका शब्दका गीत पनि गाएका छन् भने अरूण थापाले ओम विक्रम विष्टको गीत पनि गाएका छन् तर नेपाली संगीत आकाशमा सम्बुजित बासकोटाले पनि अरूण थापाको गीत गाएका छन् तर ती अर्कै अरूण थापा ती रोमबहादुर थापाका छोरा अरूण थापा हुन् जसले कुन शहरमा छौ मायालो विन्ती मलाई पत्र लेख भन्ने गीत लेखेका थिए अरूणले गीत कम लेखेका छन् तर गीती कवितामा उनको रूचि असाध्य थियो भोलि अरूण थापालाई श्रद्धांजलि अर्पण गर्दै गीत गाउने क्रममा अरूण थापाका पुराना मित्र दिवाकर खड़गा पनि प्रस्तुत हुँदै हुनुहुन्छ दिवाकर खड्गाले पनि ऋतुहरूमा तिमी र त्यसै गरी दिवाकर खड़ा र सरिता प्रजापतिले पनि युगल गीत प्रस्तुत गर्दै हुनुहुन्छ भोलिको कार्यक्रममा युवा पुस्ताका अर्का एक गायक लुबु निवासी देवेन्द्र मान सिंहले पनि आफ्नो गायन प्रस्तुत गर्दैछन् दे देवेन्द्र मान सिंहसँग गरिएको कुराकानी र उनको गीतको बारेमा यो चर्चा श्रद्धे गायक अरूण थापाप्रति भोलि हामी सबैजना कलाकार साथीहरू मिलेर हामी आफ्नो आफ्नो गायन श्रद्धाञ्जली स्वरूप हामी प्रस्तुत गर्दैछौ र मैले भोलि उहाँको श्रद्धाञ्जली स्वरूप प्रस्तुत गर्ने गीत चाहिँ चोट के हो व्यथा के हो भन्ने हो जुन गीत मलाई मनपर्ने मध्येमा असाध्य मनपर्ने गीत मध्ये हुनुपर्छ र गीतका गीतकार हुनुहुन्छ दाई हुनुहुन्छ एकजना अनि र सङ्गीतकार अरुण थापा नै हुनुहुन्छ त्यो गीतको म अलिकति सुनाउँछु म जस्तो घाइतेलाई सोध मिलन के हो खुशी के हो मिलन के हो खुशी के हो म संगा म संगा कहिले सुतै न सुथा सुट के हो बेधा के हो सुट के हो बेधा चोट के हो बेधा के हो यस गीतका बारेमा पाल्पाबाट राजेश्वर उदय लेख्नुहुन्छ मजाको गीत अरूण थापाको प्रसारण हुँदैछ चोट के हो बेधा के हो म जस्तो घाइतेलाई नसोध कस्तो शब्द रचना अनि गाएकी यस्तो पो गीत गाई गीत गाउनुपर्छ गीत गाँ, स्वर सम्राट नारायण गोपालले भन्नुभएको साँच्चै याद आउँछ यस गीतका गीतकार सुभाष चन्द्र जो अरूण थापाका घनिष्ठ मित्र पनि हुनुहुन्छ वहाँले भोलिको तीन बजे ललितपुर हाट क्लबमा पुल्चोक सेन्ट मेरिज संघईको भवनमा अरूण थापा श्रद्धाञ्जली संगीत सभाको आयोजना गर्नुभएको छ यस कार्यक्रमका बारेमा आयोजकका तर्फबाट सुभाष चन्द्र ढुङ्गेलसँग छोटो कुराकानी हजुर भोलि अरूण थापाको सोह्रौं पुण्यतिथि र यहाँ लामो समयसँग अरूण थापा अरूण थापा भक्तराज आचार्यसँग सहकार्य गरेको गीतकार और अरुण था यहां को, पारी गयो मधुरोरी चोट क्यों बेथक्य जो गीत भी करना यहां अरुण था कसरी समझू मैं अरुण था समझ पर्या सुरेन्द्र राणाजी ने नहीं भन्न एक भॉइस चाहक गीतकार गायक को बीट में एक्टा चाहे फरक किसिम को गायक के रूप में मिंला वहां अब धरें गीत तो गा तर थोड़े गीत गाँव प्रतिशत को हिस्बले नारायण गोपालज्यू पशी को सबंधा धर हिट होने प्रतिशत को आधार में हिट होने गायक जस्तु लोलि अरुण ता को सोरह पुण्यतिथि में ट्रिब्यूट टू अरुण था कार्यक्रम को तैयारी कस्त भैर भोली कसरी हुआ छन प्रकाश सर हमी चाहे कई साथी मिले हामीले चाहिँ एउटा चाहिँ आफ्नै स्रोत स्फूर्त एउटा चाहिँ कार्यक्रम गरौँ भनेर त्यसलाई हामी चाहिँ अब गीत सम्झन्छौँ व्यक्ति सम्झिन सम्झिँदैनौँ त्यो व्यक्ति भएन भने त्यो गीत रहँदैन त्यस अब गीत सँगैसँगै व्यक्तिलाई पनि सम्झिनुपर्छ भन्ने मेरो धारणा हो र अनि हामीले चाहिँ केही साथीहरू मिलेर कुनै संस्था कुनै आयोजक भएर होइन हामीले श्रोत स्फूर्त चाहिँ एउटा सानो कार्यक्रम गर्दैछौँ त्यसमा चाहिँ आठ नौवटा चाहिँ गीतहरू गा गानुहुन्छ र अनि त्यसमा चाहिँ चेतन कार्कीजी जो चलचित्र निदेशक वरिष्ठ गीतकार वहां प्रमुख अतिथि होनी अर हमी साथी यह सा। साथ राम यही तैंक प्रोग्राम से हमने निंदा करे व्यक्ति व्यक्ति सायद वहां आ कार्यक्रम योग न गए पर राो भाषा अब अंतिम में सुभाष चंद्र ढुंग सर यहां ने अरुण था सब भाव पछल्पक भेट्व कहली मैले अरुण थापाज्यूलाई चाहिँ चोटक्यो बेथाक्यो गाइसकेपछि एउटा चाहिँ यो एउटा गीत थियो मेरो चोटक्यो बेथाक्यो भन्ने नै एल्बममा चाहिँ त्यो के अरे पिएर आँसु आफ्नै आँखाको म प्यास मेचौला भन्ने गीत रेकर्डिङको क्रममा चाहिँ म्युजिक नेता रेकर्ड करना खोजे तो गीत दुई दिन कोशिश करा भी लाइ फाइनल होना सकें रही हम उमे उमेश पांडेजी गाने भोपा बेला, -बेला में तो भेट हो तर वहां को देहावसान होश अगड़ी देखिने मेरे चाहे संपर्क टूटे थोड़े अंतिम यहां तुटा गीत जो पारिग अधुरू मई गीत को बारे में वहां पत्नीसंग कहीं कहीं भोसारे में क्यों हजर मेरा जैसे पारिग कधुरो रोट के बेथाको भीत चाहे वहां गंदा अगड़ी वहां को मिसेस श्रीमती सुना रना अभी वहां ये दुटा गीतम से कौन गीत हिट होनी वहां अब चोट के बेथाको बड़ी हिट होनी ले। कुड़ा गरे कुड़ा गरना। <laughs> धन्यवाद यहां भोली आयोजना कार्यक्रम सफल हो अरूण था प्रति उज्यो परिवार का तरफ बाधांजलि समर्पण भाव व्यक्त करते यहां कृतज्ञता ज्ञापन करना चाहिए हमी गीत याद कर बिर्स गीतकार सुभाष चंद्र ढूंग ने भन्नभ इस गीत का बारे में कुरा गानी गर्दा अरूण थापाका धेरै यस्ता कालोजय गीतहरू छन् अहिले रेडियोबाट बस्दा कहिलेकाहीँ का मान्छेहरू तरंगित हुन्छन् भोलि अरूण थापाका समकालीन गायक दिवाकर खड्गाले अरूण थापाको निकै लोकप्रिय गीतलाई प्रस्तुत गर्दैछ जुन गीत बीबीसीको छनौटमा पनि सर्वोत्कृष्ट भएको थियो यही गीतलाई प्राविधिक मित्र सन्दीपले प्रस्तुत गर्दै de haruma अरूण थापाप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्ने गीतकार सुभाष चन्द्र ढुंगेल सुरेन्द्र राणा त्यसैगरी गायक देवेन्द्र मान सिंह सत्यनारायण मानन्दर दिवाकर खड्गा संगीता साके लगायत सबै शुभेच्छुकमा हार्दिक आभार संचारकर्मी हरिचरण लामी छाने त्यसै गरी अरूण श्रद्धांजलि व्यक्त गराउने सबै मित्रहरूमा हार्दिक आभार व्यक्त गर्दै आजको यस कार्यक्रमबाट सन्दीप र मलाई विदाई दिनुहोस् भोलि तीन बजे अरूण थापाको सम्झनामा श्रद्धाञ्जली संगीत सभा जुन पुल्चोकमा आयोजना हुँदैछ यस कार्यक्रममा भेट्ने बाचासहित आज विदा चाहन्छौ चा। कालजय नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज